म यति बेला गुल्मीको प्रसिद्ध तपभूमि दिब्रुङ धुरीमा छु अथवा मन शान्तिका लागि आनन्द पुरीमा छु यस दिब्रुङ धुरी जहाँ दुई हजार चौबिस साल चैत्र महिनामा बागलुङको बिउकोट परमानन्द सरस्वती महाराज जसलाई एक हजार आठ स्वामी भनिन्छ उहाँ यस इस स्थलमा आएर तपस्या गर्न थालेपछि यहाँ शिवालय मन्दिर स्थापना भयो र यो प्रसिद्ध धार्मिक स्थलका रूपमा चर्चामा आयो र यस स्थानका सम्बन्धमा यहाँ परमानन्दवामी का शिर्ष्यहरू हुनुहुन्छ उहाँहरूसँग म कुराकानी गर्न गइरहेको छु नमस्कार नमस्कार यहाँलाई के गुरु भन्न चिन्न सक्छौँ हामीले हरिशाल कति वर्ष भाग अहिले पन्ध्र वर्ष भए पन्ध्र वर्ष भयो पहिला को को बस्नुभयो यहाँ रमाणकान्त बस्नुभयो धेरै बस्नुभयो दस आठजना चाहिँ ब्रह्मचारीहरू सन्यासी हजुर नानाप्रस्त बस्नुभयो पूजा गर्दै आउनु भयो पछि कोही स्वर्गहरू हुनुभयो कोही स्वरेर जानुभयो हामी यहीँसम्म पूजा गर्दै जस्तो यहाँ विवेकानन्द सरस्वती कति वर्ष बस्नुभयो उहाँ पनि अब दस पन्ध्र वर्ष बस्नुभयो होला अनि रुबा गुरु गरेर बस्नुभयो अहिले नयाँ एमएल हुनुहुन्छ ज्ञाननान्द गुरु बस्नुभयो कति वर्ष बस्नुभयो ज्ञाननान्द अब उहाँ त चाहिँ अस्ति वर्ष बस्नु हरिद्वार हरियौँ अघिदेखि तपाईँ भन्दा पहिलेदेखि जसले उन्तिस वर्ष त सालिमी दवामा बस्नुभयो उहाँ माता हुनुहुन्छ सुमानन्द सरस्वती जो एक्कासी वर्ष कि हुनुभयो उन्तिस वर्ष तपाईँ सालिमी दहमा बस्नुभयो र अहिले त पन्ध्र वर्षदेखि आउनुहुन्छ त्यस अवस्थामा कस्तो थियो सालिमी दैलो कस्तो भइरहेको छ उस अवस्थामा बुटाउमुनि बाघबहादुर आउँथ्यो कि हामी बाघबहादुर डराइ होइन बसियो त्यो जङ्गलमा अब मान्छेको कहिले कहिले आउने आउँदाखेरि नि झसङ्ग हुने जस्तो हुन्थ्यो त्यसरी हामी अब भगवानको तपास्याहरूमा आनन्द ला उन्तिस वर्ष उन्तिस दिन जति भएर बिताइयो हामीले हजुर हजुर त्यहाँ छ होइन के भन्थे त्यति बेला तारा खसे तारा खसेर त्यस्तो भएको हो कि के हो हामी आउँदा ङ दिवालयको त्यो त परको त देवी, देवी जो भनिन्छ हामीले त्यहाँ पूजा पाठ कुन कुन बेलामा चाहिँ अब पूजापाठ त्यहाँ हमेसै गरिन्छ सागुनको महिनामा अब गर्ने कुरो होइन यो होइन परु दिन हामीले त्यहाँ चाहिँ आँटे ताकेको कामहरू पुगोस् भनेर हामीले त्यस्तो प्रथा उहाँलाई राखिन्छ कार्तिक माघमा चाहिँ हामीले पूजापाठ गरिन्न त्यहाँ तपाईँको नाम के भन्नुभयो मेरो धनबहादुर विका भनेपछि त्यहाँ त धेरै पहिलेदेखि गरिन्थ्यो पूजापाठ हजुर अब हाम्रो बाबुबाजेले नै गर्दै आयो क्या अनि हामीले पनि त्यही आधार मानेर त गरेन मेरो नाम पडम गलामी मगर कहाँ पऱ्यो घर डिब्रुङ धेर अनि यहाँको जनविश्वास के छ मन यता यति सन्तोष गर्नलाई पूजापाठ पनि गरिन्छ पाठा पाए पञ्चल हरेक चिज निकै बागलुङ चक्रेश्वर मेला शान्तिपुरको मेलामा यहाँ पनि सँगसँगै एकै दिन पर्छ नमस्कार यहाँको शुभनाम मेरो यहाँको चाहिँ चर्चामा आउन नसकेर हो त्यो चाहिँ यहाँको एकदम जनविश्वास रहेको छ सरकारी निकायबाट सरकारी निकाय यो सहयोगको हिसाबले यहाँ नहुँदाखेरि यो अलिक पछि पर्नु गएको हो तर यसको चाहिँ चर्चा धेरै नै छ धेरै हुनुपर्दथ्यो हजुर होइन म अब पुनः उनी सुमानन्द सरस्वती मातासँग कुराकानी गर्न गइरहेको छु थोरै तपाईँको पृष्ठभूमि कोट्याउन मिल्छ भने म केही कुराकानी गर्न चाहन्छु कति वर्षको उमेरमा कति सालतिर तपाईँ तपस्या गर्न थाल्नुभयो पहिला अठार सालबाट हिँडियो भुइँ गङ्गा जियातिर बस्यो एघार वर्ष अनि त्यहाँबाट यहाँ आइयो अनि यहाँबाट गोलकोटको डोरी दुई वर्ष बसियो अनि त्यहाँ पछि किन धर्म कर्मतिर लाग्नुभयो यसरी अब धर्म कर्म भन्दा ठुलो मान्छेलाई केही छैन भने मर्न पर्ने थिएन सुखी हुने थिए हामी त भगवानतिर लगाएपछि त हामी सुखी हुनका निम्ति भजन मोलाको तिरमा र बना किन बाध्य हुनुभयो केही कारणहरू छन् कारण केही होइन मनमान खुसी पूर्व जन्मको जान संस्कार खुसीले हो मैले सुने अनुसार तपाईँको विवाह सात वर्षमा भएको थियो तपाईँको श्रीमान बाग्लुङको टीकाराम ढकाल हुनुहुन्थ्यो अरे होइन तपाईँ सात वर्षको उमेरमा विवाह भएर तेह्र वर्षको उमेरमा हामी उचिराका लाटा मान्छे थियौँ लेख पढाइ थिएन अब त्यो त्यति गएर बिहा गरिदियो बिहा गरिदियो गर मान्छे भएपछि क्रियाओरियो ओरियो माइत आएर बसियो सत्सङ्गतमा लागियो अनि यो संसारमा सुख रहन्छ भनेर अरूको देख्छ हामीलाई दिक्क लाएर कसैले केही भनेर खाना नपाएर लाउनु नपाएर होइन भगवान् भन्दा अरू केही रहन्छ यिनी हाम्रै घरमा दाजु भाउजूका व्यवहार हेर्दा यो त बेकार जाथ्यो भने त्यो रातिमा हिँडेको यता भन्थ्यो संसार भएन भन्ने पुनर्विवाहान गर्थ्यो के अरे हाम्रो इच्छा भयो होइन अब त्यो इच्छा भएन संसारमा सुख रहँदै रहन्छ भगवान्को भजन रहे सुख रहेछ भन्ने हाम्रो मनमा त्यस्तो आयो अनि थप दाजुभाइजू आमाहरू हुनुहुन्थ्यो राति उठेर हिँडेको गङ्गा जियातिर आएर थाहा पाउँछन् भनेर यहाँबाट भनौँ सालिमिया जाँदा उज्यालो नभएको एउटा गुरुआमा हुनुहुन्थ्यो उहाँ सालिमिया छ हामी डुइटी त्यसरी को हिँडेर स्वर्गद्वार जानुभयो त्यहाँ गुरुसित चिनादान थियो बहिलेबाट यहाँ आइयो यहाँ आएपछि स्वर्गद्वार जान हुन्न भन्नु हो अनि त्यो गोलगोलको डरे घर बस्यौँ पछि आएर यहीँ उन्तिस वर्ष बसियो उन्तिस वर्ष बसेपछि देउघारतिर गयो त्यहाँको प्रारब्ध सोकियो हाम्रो पानी नानी अघि त्यो घैँटा सेँटा थियो बल्ल बल्ल एउटा टङ्की बनाएको आमा हामीले त्यो टङ्की बनाएको सबै हामीहरूले हो त्यो घैँटा भने होइन अरूपरि फल्टाले बनायो अनि त्यहाँबाट पनि अब सकिएन बुढाबुढी पनि हुनलाई पानी बोकिन सकियो उनुंत। गुरु गएको त अब त्रिपन्न सालमा बल्ल गएको उहाँको का काठमाडौँ त्यहीँ देवघाट ल्याएर मन्दिर बनाएर यो वल्लो समाधिको गुरुको मूर्ति हो उहाँ पनि त्यस्तै मनतिर लास्टलाई अब सबलाई राखेर चौको छिनेर अनि यसरी फेरि माथि त्यस्तै मूर्ति बनाएर राखेर दिन दिन रुद्रीपाठहरू छन् दिनदिन पूजा चल्छ हेर्नु महात्मा भएपछि शरीरले पनि काम गर्छ मरेका हड्डीले पनि काम गर्छ त्यो एउटा साली मेरा जङ्गलमा गुरु, गुरु महारा हड्डीले हामीलाई कसैले केही के भन्न पाएन सन्च त्यति उन्तिस वर्ष उन्तिस दिन जति हामीलाई भएको होइन त्यहाँ बस्दा आनन्द प्राप्त भयो आनन्द प्राप्त भयो सबै वर्मय जगत देखियो सबै भगवान् हुन् भन्ने बाघबहादुर देउछान डोराइएन डोइरा आउँदा पनि तँलाई भन्ने अनि त्यता यता मन्दिर मन्दिर घुसिएर जान्थे त्यसरी वास्तवमा आनन्द प्राप्तिको लागि त यहीँ आउनु पर्ने रहेछ है यो त धाम हो यो क्षेत्रको विकास अलिक हुनु पर्थ्यो होइन पर्यटन विकासको लागि सरकारले नगरेको कि होइन नगरेकै हो सरकार त केही परेको छैन यहाँ परेको छैन सरकार केही चिज परेको छैन हामी फेरि अब त्यस्ता बाहिर आउँदी हिँड्ने हामीले अब प्रचार गर्ने गरिएन आफ्नो तपास्याहरूमा आएको हाम्रै अब आफ्नै धुनमा लाइयो अब त्यहाँ गर्न पर्छ भन्ने मान्छे पनि आएन ल्याएको सिधापात उहाँहरूकै देश हो त्यहाँ म नि यिनी ल्याइदिए हामीलाई खाना दुःख पनि भएन लाउन पनि लाइयो खाना पनि खाइयो त्यहाँ फेरि अर्सोक म त्यहाँ आउँदा के भनेर आएको बाबु भने सबैभन्दा एक माना नुन भए यो झार जङ्गल यो सिसु निउरो खाएर बाँचिँदै भगवानको तपाईँ स्यार्ने ठाउँ रहेछ नै बसेको हो त्यहाँ अन्न नभए पनि बाँच्न सकिन्छ त्यो जङ्गल संसारिक सत्य हुन्थ्यो भन्दा भन्दा चाहिँ एउटा सानो चाहिँ भिजन धेरै नभए पनि श्रीमान श्रीमती अति सय प्रेर चाहिँ महिना वर्ष हप्ता नभएर चाहिँ श्रीमान नभइकन चाहिँ मत तिमीले पनि बस्न सघन भन्ने श्रीमती छन् त्यही किसिमका श्रीमान छन् भने पनि बिस वर्ष अघि श्रीमान भाउ भन्नु भने श्रीमतीले दस वर्ष आयु दिन्थ्यो दिन्थिन् अनि दिन। श्रीमती अघि जाने भयो भने श्रीमानले दिन्थे भन्दा भने भौ हामी एकखेर समय जाऔँला मेरो दस वर्ष आयु तिमीलाई भनेर जसले पनि दिन्थ्यो हामीले पनि दिन्थ्यौँ खै त हाम्रो हात संसार भन्दा पनि ईश्वरको नाम साँचो संसार झुटो भएन हामी त्यही भएर निस्केको हुन पनि मैले त्यही नै मानेको अनि तपाईँको घर चाहिँ कहाँ हो घर भनौँ जन्मिठाउँ मी हरिस के भनेर चिन्थ्यो तपाईँले त्यति बेला हरिदत्त भन्दा भन्दै हरिदत्त के हरिदत्त खराब अनि तपाईँ किन यसरी तपस्या गर्न थाल्नुभयो तपाईँ जब आफ्नै कहानीहरू छन् त्यही त हो नि संसार चाहिँ झुटो छु भएको हुने कुरा केही पनि भएको होइन हामीले परिवार विवाह गरेको हुँदा हुँदै चाहिँ उता रुचि लाग्यो यता रुचि कुरा श्रीमती गएको त अलि श्रीमती हुनु छैन क्षेत्रको विकासका लागि राज्यको माथिल्लो निकाय र राजनीति दललाई के भन्न चाहनुहुन्छ सुख दिए आशीर्वाद लिने उनीहरूले हामीले त अब साधुन्त आशीर्वाद मागे तपाईँहरूले पूर्ण सेवा गरे हाम्रो पुण्य जति सरकारमा जान्छ अब उनीहरूले निन्दे पाप जति उतै जान्छ हस् धन्यवाद यस प्रसिद्ध तपभूमिङ शिवालय लगायतको क्षेत्र अत्यन्तै मनोरम छ यो धार्मिक दृष्टिले मात्र नभएर पर्यटकीय दृष्टिले पनि यो अत्यन्तै महत्व राख्ने स्थान छ यसर्थ यस स्थानमा जो कहिले आनन्द प्राप्ति गर्नका लागि पनि आउनुपर्ने स्थानहरू आउनुहोला र राज्यको माथिल्लो निकाय तथा यहाँको राजनीतिक दलले पनि यस क्षेत्रको विकासमा विशेष पहल गरोस् भन्दै म यो स्थलगत रिपोर्ट यही भितमार्न चाहन्छु